नसोच दिलमा तिम्रो तस्विर थिएन नसोच तिम्रो लागि गम्भीर थिएन तस्बिर पनि थियो गम्भीर पनि थिएँ तर तस्विर पनि थियो गम्भीर पनि थिएँ तर हत्केलामा तिम्रो नामको लकिर थिएन न सोच तिम्रो लागि गम्भीर थिएन नसोच दिलमा तिम्रो तस्विर थिएन शीतल पवनको छारीमा बस्दा होस् या उकाले ओह्राले अनि भन्ज्याङ चौतारी गर्दा होस् मिलनमा होस् या बिछोडमा जीवनमा होस् या मृत्युमा हरेक पल उठ्छ सबैको मनमा भावनात्मक लहरहरूसँगै अविस्मरणीय प्रहरहरू तिनै प्रहरहरूलाई बिसाउने एउटै चौतारी कार्यक्रम अनुराग मुहान बिना पवित्र जल हुँदैन जसरी बोट बिना फल हुँदैन जहाँ सुकै रह न फल जसरी बोट बिना फल होना पवित्र जल हर एक बुधवार रात नौ पंद्रह अनुराग का गजल मुक्तक तुक्तकनी भावना साँच्ने घृडा साच्ने पनि सधैँ सँगै हुन्नन् माया साँच्ने घृडा साच्ने पनि सधैँ सँगै हुन्नन् सँगै रुने सँगै हाँस्ने पनि सधैँ सँगै हुन्नन् माया साँच्ने घृडा साच्ने पनि सधैँ सँगै हुन्नन् यो गरे हुन्छ त्यो गरे हुन्छ जेमा पनि सहमत हुने यो गरे हुन्छ त्यो गरे हुन्छ जेमा पनि सहमत हुने हाम्रै इसारामा नाच्ने पनि सधैँ सँगै हुन्नन् Lawyers, lawyers. संगय संगय माया साँच्ने घृडा साच्ने पनि सधैँ सँगै हुन्नन् समयको काटी यति हतारिँदै हिँड्छ यहाँ समयको काटी यति हिँड्छ यहाँ बाह्रै मासु सुख साट्ने पनि सँगै हुन्नन् माया साँच्ने घृडा साँच्ने पनि सधैँ सँगै हुन्नन् जन्म दुई नियम गाँजिएको यो दुनिया. जन्म दुई नियम गाँजिएको यो दुनियाँ मर्नेहरू मरिहाल्छन् बाँच्ने पनि सँगै हुन्नन् माया साँच्ने घृणा साँच्ने पनि सधैँ सँगै हुन्नन् सँगै रुने सँगै हाँस्ने पनि सधैँ सँगै हुन्नन् मान्छे संसारै जित्ने मुर्ख्याइ गर्छ अवसोस ऊ संसारलाई जित्ने धुनमा प्रकृतिबाट निमेषभरमै पराजित हुन्छ लोभ ईर्ष्या र दोइषले भरिएको समाजलाई पैसाको आडम्बरले जोगाउला तर प्रकृतिले समय पुग्ने बित्तिकै पलभरमै नष्ट गरिदिन्छ खै किन ऊ प्रकृतिको परिवर्तनसँगै यो मन आफैमा अस्थिर हुन्छ कहिले काहले लाग्दो वैशाख बाह्रको दिनले सम्झन्छु अनि कहिले बाढीले सिर्नै डुबाएका गाउँहरू सम्झन्छु बरसातको भेलबाडीले बगाएका सपनाहरू पारिलो घामले घुमेका खेतबारेका हरिया सपनाहरू हिउँदमा घामले पगालेको हिउँको छाती अनि तुषारूले छोपिएका कठ्याङ रिएका विद्यालयका चिसा बेन्चेहरू एक एकलाई सम्झन्छु म प्रकृतिको मायालु आभास र प्रकृतिको दानवीय व्यवहार कतै अनुभूतिहरू बनेर मनमा सङ्घ अनि कतै छताछुल्ल हुन्छ मुसलधारे वर्षा र आँखै तिर्मराउने चट्याङ्का उज्याल धर्काहरूसँगै कहिले गजल अनि कहिले मुक्तक र भावनाहरू बनेर तपाईँले पनि जिन्दगीका आरोह अवरोहमा यस्तै अनुभूतिहरू सङ्गाल्नुभएको होला तपाईँका तिनै अनुभूतिहरू समेटिएको जिन्दगी जस्तै गजल र मुक्तहरू वाचन हुने कार्यक्रम अनुरागको बाह्रौँ श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ म तपाईँकै मनभित्रको साथी चन्द्र र म छु सवि यतिखेर तपाई रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम अनुरागलाई संसारभर सुनिरहनु भएको छ कार्यक्रममा हामी विशेषतः मुक्तक र गजलहरूलाई राख्छौँ अनि तपाईँका मनका अनुरागहरूसँगै विविध नेपाली तथा हिन्दी गजलहरू पनि राख्ने गर्छौँ कार्यक्रम अनुरागमा आज हामी गत साता सोधिएको मुक्तकीय सवालमा प्राप्त भएका तपाईँका जवाफहरू र तपाईँले नै फेसबुक इमेल र चिठी मार्फत पठाउनुभएका गजल तथा मुक्तकहरूका साथमा साङ्गीतिक गजलहरू राख्नेछौँ कार्यक्रमको सुरुवातमा राख्दैछु यो सुमधुर साङ्गीतिक गजल alikat nazar timro nazar timro nazar timro alikat nazar timro कृष सागल सुका है। नजर यो सुधुर साङ्गीतिक गजलपछि कार्यक्रम अनुरागमा तपाईँलाई पुनः स्वागत छ कार्यक्रममा अब हामी क्रमशः राख्दैछौ तपाईँले नै फेसबुक इमेल र चिठी मार्फत पठाउनु पठाउनुभएका गजल मुक्तक र भावनाहरू सुरुवातमा तपाईँले नै पठाउनुभएका गजलहरू राख्दैछौँ यो पहिलो गजल लिँदैछु साथी विष्णु लामाजीको सृष्टि फल्ने धरती हजुर म त जाबो फाली नहुँ सृष्टि फल्ने धरती हजुर म त जाबो फाली नहु। सधैँ पाउ सही रहने मत जाबो जाबो आलिनहुँ सृष्टि फल्ने धरती हजुर मत जाबो जाबो फालिनहुँ फुलै फुलका थुङ्गा हजुर हजुरकै तारिफ हुन्छ फुलै फुलका थुङ्गा हजुर हजुरकै तारिफ हुन्छ बिछोड अनि चोट खेप्ने म जाबो डाली नहुँ सृष्टि फल्ने धरती हजुर म त जाबो फालिनहुँ गङ्गाजीको जल हजुर हजुरकै निश्चल गाथा गङ्गाजीको जल हजुर हजुरकै निश्चल गाथा लुकेर उँधो बगिजाने म त जाबो नाली नहुँ सृष्टि फल्ने धरती हजुर म त जाबो फाली नहुँ बहुमूल्य धातु हजुर हजुरकै पूजा आजा बहुमूल्य धातु हजुर हजुरकै पूजाआजा खोले फाँडो मुस्ने गिल्टे म त जाबो थाली नहुँ सृष्टि फल्ने धरती हजुर म त जाबो फाली नहुँ संसारलाई भुलाउने हजुरमा के छैन र संसारलाई भुलाउने हजुरमा के छैन र शीघ्रै भएको रुख जस्तै म त जाबो खाली नहुँ सृष्टि फल्ने धरती हजुर म त जाबो फाली नहुँ सधैँ पाउ सही रहने म त जाबो आलिन हुँ जिन्दगीमा हरेक ससाना कुराहरूको महत्त्व हुन्छ धरतीमा सृष्टि फल्छ मेहनत फल्छ तर मेहनत फलाउने फालीको पनि उत्तिकै महत्त्व हुन्छ पाउ र कोदाली र चाँदीका प्रहारहरू सहने आलीको पनि उत्तिकै महत्त्व हुन्छ यहाँ हजारौँ फुलहरू छुडिन्छन् एउटा फुलकै आधारमा पनि सुनिश्चित हुन्छ मायामा मिलनका पलहरू तर त्यही मिलनमा फुलसँग बिछोडिने फुलका डालीहरूको बिजोग कसले देख्छ र यहाँ मन्दिरमा जल चढाइन्छ जल पवित्र हुन्छ तर तिनै पवित्र जल र पवित्र स्थललाई पवित्र बनाउनका लागि नाली आफ्नै सुरुमा बगिरहन्छ थाली बन्ने पनि त्यही तामाले अनि मूर्ति बन्ने पनि त्यही तामाले तर त्यही थालीलाई कसले पूजा गर्छ र बस त्यो एउटा माध्यममा छ पूजाको लागि यस्ता कयौँ महत्त्वपूर्ण कुराहरू हुन्छन् जुन कुराहरूको अस्तित्व बाहिर देखिँदैनन् तर बाहिर देखिने हरेक कुराको आधार तिनै अदृश्य कुराहरूको आधारमा देखिन्छन् यहाँ जे राम्रो देखियो त्यसैको मात्र चर्चा हुन्छ आखिर यो समाज स्वार्थी नहो यस्तै भावको यो गजलपछि अर्को गजल छ साथै अविरल प्रेमी मिसनजीको उहाँले यो गजल निबुअटार तामाङ बस्ती भई, हाल दोहा कतारबाट पठाउनु भएको हो डोली चढ्दा मैले कात्रो ओढ्नुपर्ने शर्त राखिन् डली चढ्दा मैले कात्रो ओढ्नु पर्ने शर्त राखिन् उनले माइती मैले धर्ती छोड्नुपर्ने शर्त राखिन् डोली चढ्दा मैले कात्रो ओढ्नु पर्ने शर्त राखिन् उनले माइती मैले धर्ती छोड्नुपर्ने शर्त राखिन् घुम्टो ओढी सजिएर डोली मथि चढ़ घुम्टो ओढ़ी सजिए डोली मथि चढ़ाउरती सारा नाता तोड़ू पर्ने शर्त राखिन् डोली चढ़् मैं कातरो ओढ़् पर्ने शर्त राखिन् तिम्र खुशी तिम्रे भो हे भाचा थी तिम्र खुशी तिम्र भलो हेर् भन्ने बाचा थो सारा सपना सीसा सरी पर्ने शर्त राखिन् डोली चढ़् मैं कातरो ओढ़् पर्ने शर्त राखि उता जन्ती एता मलामी मान्छेको त भिड उस्तै उता जन्ती यता मलामी मान्छेको त भिड उस्तै टुक्रिएको मनलाई एक्लै जोड्नु पर्ने शर्त राखिन डोली चढ्दा मैले कात्रो ओढ्नु पर्ने शर्त राखिन् हिँड्दा हिँड्दै बिच बाटोमै एक्लै छोडी गएपछि हिँड्दा हिँड्दै बिच बाटोमै एक्लै छोडी गएपछि यात्रा बिचमै पाइला अन्तै मोड्नु पर्ने शर्त राखिन। डोली चढ्दा मैले कात्रो ओढ्नुपर्ने साथ राखिन, उनले माइती मैले धरती छोड्नुपर्ने सर्त राखिन. भनिन्छ मान्छेको जोडी माथिबाटै भगवानले चुनेर पठाएका हुन्छन् रे बल्ल धरतीमा दुईजनाको मिलन हुन्छ कहिलेकाहीँ त्यो मायालाई हामी पहिचान गर्न सक्दैनौँ र जोडीमा दरार पैदा हुन्छ असमझदारी बढ्छ फलस्वरूप एकअर्काबाट टाढा हुन पुग्छौँ अनि लाग्छ माया झुटो थियो अब हामी छुट्टिनु नै राम्रो हो तर एउटा कुरा याद गर्नुहोस् यदि तपाईँको माया चोखो छ भने जति नै झगडा परे पनि एकअर्कासँग नबोलेर दस मिनटभन्दा पनि बढी बस्न सक्नुहुन्न याद गरेर कुनै दिन बताउनु नभुल्नु है त जी, मन छुने गजलको लागि हृदयदेखि दे दे नै धन्यवाद यो गजलपछि अर्को गजल, गजल छ साथी अभिलास तामाङ मुक्तानजीको उहाँले यो गजल क्यानेश्वर साथ सिन्धुली घर हाल साउदी अरबबाट पठाउनु भएको हो दुर्जनहरूको समूहमा सज्जन हुम दुर्जनहरूको समूहमा सज्जन हुम सज्जनहरूको समूहमा दुर्जन हुम दिलमा रोस अनि नजरमा दोष गति दिलमा रोस अनि नजरमा दोष गति भगत भक्तजनको भजन हुम दुर्जनहरूको समूहमा सज्जन हुम हजारौँको नजर नपुगेको बजारमा हजारौँको नजर नपुगेको बजारमा कौडीसरी बिक्ने गरिबको आर्जन हुम दुर्जनहरूको समूहमा सज्जन हुम निदान छैन दिलमा दर्द निगमको निदान छैन दिलमा दर्द निगमको आफैलाई अपरेसन गर्ने सर्जन हुम दुर्जनहरूको समूहमा सज्जन हुम सज्जनहरूको समूहमा दुर्जन हुम समाजमा हजारौँ फुलहरू हुन्छन् जसको बारेमा हामीलाई थाहा समेत हुँदैन अनि यही समाजमा बराबरीमा वा हाराहारीमा यस्ता काँडाहरू पनि हुन्छन् जसले हामीलाई बारम्बार आघात गरिरहन्छन् यिनै भिडहरूमा हामी, बार हामी हराउँछौँ सज्जनको बिचमा सज्जन अनि दुर्जनको बिचमा आत्मसम्मान जोगाउँदै हिँड्छौँ छातीमा रोष बोकेर निदान हुनै नसक्ने पीडामा मलमपट्टि गर्दै अघि बढ्नुपर्छ हामीले यस्तै भावको यो गजल लियौँ अभिलाषजीको जी धेरै धेरै रोस पारेर नबस्नुहोला पीडाबाट प्रेरणा लिने कोसिस पनि गर्नुहोला किनभने ज्यादा रोस र तिक्तता स्वास्थ्यको लागि हानिकारक हुन्छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् अभिलाषजीको यो गजलपछि अर्को गजल, गजल राख्दैछु साथी रोशन घलान दिलधनजीको उहाँले यो गजल निटार दुई घर हाल दोहा कतारबाट पठाउनु भएको हो तिमी जस्तै लाग्छ राते सिरानी यो प्यारो लाग्छ तिमी जस्तै लाग्छ राते सिरानी यो प्यारो लाग्छ जति टाढा उति गाँडा बिरानी यो प्यारो लाग्छ तिमी जस्तै लाग्छ राते सिरानी यो प्यारो लाग्छ जति टाढा उति गाँडा बिरानी यो प्यारो लाग्छ बल्झिन्छ घाउ के भयो त सम्झिन्छु म मुहार तिम्रो बल्झिन्छ घाउ के भयो त सम्झिन्छु म मुहार तिम्रो मुटुभित्र चोटै चोटको निशानी यो प्यारो लाग्छ जति टाढा उति गाड़ा बिरानी यो प्यारो लाग्छ नयाँ जीवन जिउँछु म त निसाको त्यो प्रहरसँगै नयाँ जीवन जिउँछु म त निसाको त्यो प्रहरसँगै थाह छैन कहिलेदेखि बिहानी यो प्यारो लाग्छ जति टाढा उति गाडा बिरानी यो प्यारो लाग्छ मृग तृष्णा भयो माया आशै आसमा दौडिरहेँ मृग तृष्णा भयो माया आशै आसमा दौडिरहेँ जति थाक्यो उति चाहा हैरानी यो प्यारो लाग्छ जति टाढा उति गाडा बिरानी यो प्यारो लाग्छ बगाएर बगिरह्यौँ किनार नहुँ हेरिरहेँ बगाएर बगिरह्यौ किनार नहु हेरिरहेँ जति मेर्छेउ उति प्रष्ट कहानी यो प्यारो लाग्छ जति टाढा उति गाढा बिरानी यो प्यारो लाग्छ तिमी जस्तै लाग्छ राति सिरानी यो प्यारो लाग्छ साँच्चै मायालुले दिएको चोट अनि यादमा खिएको मुटु अति प्यारो हुन्छ जब जब आफ्नो मान्छेले जोड दिन्छन् तब लाग्छ ऊ नदी हो अनि आफू किनार जसको छालहरूले छोएर समुद्रसँगको मिलनमा व्यग्रता बताइरहेको छ अनि फेरि भेट्ने झुटो आश्वासन दिलाउँदै अघि बढिरहेछ तब आँखाको सामु छर्पष्ट तर आफ्नो विगतको प्रष्ट कहानी प्यारो लाग्छ जहाँ भरी सारा जीवनलाई पुग्ने निशानीहरू कोरिएका हुन्छन् यस्तै यस्तै भावको गजल राख्यौँ हामीले साथी रोशन घलान घलान्जीको गजलको लागि साथी रोशन घलान जीलाई धेरै धेरै धन्यवाद यिनै गजलहरू पछि हामी राख्दैछौँ तपाईँका मुक्तकहरू यो पहिलो मुक्तक राख्दैछु धीरज स्याङतानजीको उहाँले यो मुक्तक हरिहरपुर गढी साथ सिन्धुली घर हाल हेटौँडा बाटो पठाउनु भएको हो माफ गर संसारका खुसी किन्न सकिन माफ गर संसारका खुसी किन्न सकिन आधी बाटोमै रोकिए म त हिँड्न सकिनँ माफ गर संसारका खुसी किन्न सकिनँ आधी बाटोमै रोकिए म त हिँड्न सकिन जीवनमा सबैभन्दा ठुलो गल्ती यही गरेँ जीवनमा सबैभन्दा ठुलो गल्ती यही गरे तिमी जस्तो निष्ठुरीलाई चिन्न सकिन uh माफ गर संसारका खुसी किन्न सकिन आधी बाटोमै रोकिए म त हिँड्न सकिन आहा जीवनमा सबैभन्दा ठुलो गल्ती यही गरे तिमी जस्तो निष्ठुरीलाई चिन्न सकिन माफ गर संसारका खुसी किन्न सकिनँ धीरज स्याङतानजीको यो सन्देश सहितको मुक्तक अर्को मुक्तक छ नानु मगरजीको उहाँले यो मुक्तक किचनास आठ स्याङ्जा घर भई हाल विदेशबाट पठाउनु भएको हो छोडेर कतै जाने छैन म तिम्रै साथमा हुनेछु छोडेर कतै जाने छैन म तिम्रै साथमा हुनेछु दुःख पीडा हुँदा तिमी रह तिमी रहनेछु छोडेर कतै जाने छैन म तिम्रै साथमा हुनेछु दुःख पीडा हुँदा तिमी रोए तिमीसँगै रुनेछु तिमी छौ तिम्रो साथ छ र बाँचेको छु म पनि तिमी छौ तिम्रो साथ छ र बाँचेको छु म पनि आँसुले परेले तिमीले धोए सानू, मैले नि धुनेछु दुःख पीडा हुँदा तिमी रोए तिमीसँगै रुनेछु छोडेर कतै जाने छैन म तिम्रै साथमा हुनेछु मायामा हामीले आफ्नो मान्छेबाट जस्तो व्यवहारको अपेक्षा गर्छौँ त्यस्तै व्यवहार हामीले पनि गर्नुपर्छ एकअर्कालाई साथ दिँदै एकअर्काको हरेक दुःखलाई सँगै मिलेर पार लगाउनुपर्छ सुखमा साथ दिनु अनि दुःख पर्दा साथ छोड्नु जस्तो ठुलो घात मायामा अरू हुँदैन त्यसैले एकअर्कासँग रोदनमा पनि अनि हाँसोका पलहरूमा पनि एकैसाथ हुनु जरुरी छ अनि मात्र जन्मन्छन् यस्तै मृतकका भावहरू जुन मुक्तक नानुजीले लेख्नुभएको छ यो रोमान्टिक मुक्तका लागि नानुजीलाई धेरै धेरै धन्यवाद र रेडियो सर्भर बयानब्बे दशमलव पाँच र अनलाइनमा www.radioserver.com.np मार्फत कार्यक्रम अनुरागलाई संसारभर सुनिरहनु भएको छ आज कार्यक्रममा हामी तपाईँले नै इमेल फेसबुक र चिठी मार्फत पठाउनु पठाउनुभएका गजल र मुक्तकहरू वाचन गरिरहेका छौँ साथमा छौँ हामी दुई चन्द्र र सबै कार्यक्रममा अबको क्रममा भने केही भावनात्मक साहित्यिक अनुरागहरू राख्दैछौँ पहिलो भावनात्मक अनुराग छ क्रिस कोइरालाजीको श्रोतालाई जानकारी गराउँ कृष कोइराला आफ्नै सामाजिक कार्य र साहसका कारण चर्चित व्यक्ति हुनुहुन्छ उहाँको वास्तविक नाम कृष्णराज कोइराला हो अनि उहाँ हेटौँडावासी हुनुहुन्छ विवादित मकवानपुरका पूर्व सिढीहरूलाई मकवानपुर उद्योग वाणिज्यसँगले गर्न थालेको सम्मान समेत रोकाउन सफल भएका थिए कृष्णराज कोइराला अबको क्रममा उहाँकै यो भावनात्मक अनुराग बसन्तमा आरु फुल्छ यो मन फुल्ने कहिले वसन्तमा आरू फुल्छ यो मन फुल्ने कहिले आकाश धरती एकै ठाउँमा भेट हुन्छ जैले, वसन्तमा आरू फुल्छ यो मन फुल्ने कहिले आकाश धरती एकै ठाउँमा भेट हुन्छ जहिले मलाई रुवाई खुसी मान्छौ किन तिमी अहिले मलाई रुवाई खुसी मान्छौ किन तिमी अहिले ख्याल गर है तिमी पनि खुसी हुन्नौ कहिले ख्याल गर है तिमी पनि खुसी हुन्नौ कहिले साँच्चै नै कसैलाई रुवाएर खुसी हुने मान्छेको खुसी पलहरूका लागि मात्र हो आखिरमा उसले पनि रुनुपर्छ अन्त्यमा हामी अत्याचारीको प्रगति देखेर तर्सन्छौँ धोकेवाजहरूको खुसी देखेर झस्किन्छौँ हाम्रो मनले यस्तो सोच्छ आखिर संसार्ने विश्वासघातीहरू र अत्याचारीहरूको लागि मात्र त रहेछ नि हरेक खुसीहरू इमान्दार र सच्चा प्रेमीहरूको लागि होइन विश्वासघातीहरूका लागि हो हामी यस्तै सोध्छौँ तर वास्तविकता यो हो कि हामीले धैर्य गर्न सिक्नुपर्छ यदि धैर्य भएर कुर्न सक्यौँ भने तिनै अत्याचारहरू कङ्गाल भएको हामी देख्न सक्छौँ अनि विश्वासघातीहरूको आँखामा आँसु देख्न सक्छौँ कृषिजीले यो भावना कसका लागि लेख्नुभयो थाहा छैन तर भावनामा व्यक्त शब्दहरूमा सत्यता छ यो भावनाका लागि उहाँलाई धेरै धेरै धन्यवाद अर्को भावनात्मक अनुराग छ साथी गोकुल माझीजीको जी रमाएर बाँच्न नसकिने कस्तो जीवन हुन आयो रमाएर बाँच्न नसकिने कस्तो जीवन हुन आयो माया गर्दा छुट्नुपर्ने कस्तो मिलन हुन गयो रमाएर बाँच्न नसकिने कस्तो जीवन हुन आयो माया गर्दा छुट्नुपर्ने कस्तो मिलन हुन गयो दुःखी अभागी गोकुलको जिन्दगीमा किन आयो दुःखी अभागी गोकुलको जिन्दगीमा किन आयो काँडामा नै फुल्दै थिए फुल बने किन छायो छुट्नु नै थियो भने पहिले किन माया लाग्यो छुट्नु नै थियो भने गोकुलजी जीवन र मायामा आधारित प्रश्नहरू देर्स्याउनुहुन्छ थाहा छैन कसका लागि हो तर आशा छ उहाँले अवश्य जवाफ पाउनुहुनेछ तपाईँको यो भावनात्मक अनुरागका लागि धेरै धेरै धन्यवाद कार्यक्रममा अर्को साहित्यिक अनुराग छ साथी लपसङ घलानजीको प्यासी मनले फेरि दिलको माझमा बास फेर्न पाए हुन्थ्यो मन प्यासी मनले फेरि दिलको माझमा बास फेर्न पाए हुन्थ्यो मनतनलाई तोडिजाने बैगुनीको सास फेर्न पाए हुन्थ्यो प्यासी मनले फेरि दिलको माझमा बास फेर्न पाए हुन्थ्यो मनथनलाई तोडिजाने बैगुनीको सास फेर्न पाए हुन्थ्यो फेरि फर्के आउँछौ कि तिपलहरू फेरि फर्के आउँछौ कि तिपलहरू सोच्ने आस फेर्न पाए हुन्थ्यो रुँदैछु उबिना रित्तो मन केवल फेर्न पाए हुन्थ्यो रुँदैछु उबिना रित्तो मन केवल फेर्न पाए हुन्थ्यो हामी मानिसहरू जिन्दगीमा फेर्न पाए धेरै कुराहरू फेर्थ्यौँ होला जो सच्चा हृदयको छ उसले यो दुखी रहने मनलाई फेर्न खोज्थ्यो होला धोकाको संसारलाई तुरुन्तै परिवर्तन गरेर मायाको संसार बसाउँथ्यो होला अनि काला मन भएकाहरूले आफू अनुकूल आफ्नै भाग्य नै फेर्थे होला साँच्चै नै सबै फेर्न मिल्ने भए यो संसार यति महत्त्वपूर्ण हुँदैन थियो होला लपसिङजीलाई यो भावनात्मक अनुरागका लागि धेरै धेरै धन्यवाद लपसिङजीको यो भावनात्मक अनुरागपछि अर्को भावनात्मक अनुराग छ साथी युनिथिङजीको साथ यो उहाँको भावना मुक्तकभित्रै अटाएको भए हामी अर्को साथको लागि सवालकै रूपमा राख्ने थियौँ तर त्यसो नभएको भएर हामीले यसलाई भावनात्मक अनुरागको रूपमा राखेका छौँ लाग्छ उसैको आफ्नोभन्दा बढी किन माया लाग्छ उसैको आफ्नोभन्दा बढी किन बिर्सनै सक्दिनँ उसलाई धेरै याद आउँछ किन माया लाग्छ उसैको आफ्नोभन्दा बढी किन बिर्सनै सक्दिनँ उसलाई धेरै याद आउँछ किन अरूसँग खुसी नभए पनि उसैसँग खुसी हुन्छु किन जिन्दगीको यात्रामा उसैको साथ चाहिँ रहेछ माया लाग्छ उसैको आफ्नोभन्दा बढी किन माया लाग्छ उसैको भन्दा बढी किन साथी ले यो सवाल पठाउनु भएको थियो र यो सवालको जवाफ चाहन्छौँ है दादा भन्नुभएको छ त्यसैले एउटा जवाफ चाहोस् नचन्द्र अँ अवश्य पनि उहाँले सवाल राख्नु भएको छ अब ठ्याक्कै राम्रो त दिन नसकेला तैपनि एउटा जवाब छ मायामा धेरै थोरैको कुरा हुँदैनन् मायामा धेरै थोरैको कुरा हुँदैनन् बढ्छ खुसी अनवरत पुरा हुँदैनन् मायामा धेरै थोरैको कुरा हुँदैनन् बढ्छ खुसी अनवरत पुरा हुँदैनन् साथ हुने निश्चल रहर हुनु कुनै गल्ती होइन साथ हुने निश्चल रहर हुनु कुनै गल्ती होइन जुरेकै छ भने मिलन हुन्छ माया अधुरा हुँदैनन् वर्ष खुसी अनवरत पुरा हुँदैनन् मायामा धेरै थोरैको कुरा हुँदैन यो मिठो जवाफको लागि चन्द्रलाई धेरै धेरै धन्यवाद जवाफ रहेको थियो यो निसा थिङजीको लागि अर्को भावनात्मक अनुराग छ साथी रेश्मा लामाजीको नखोज अब यो संसारमा बसन्त ऋतुमा हराइसकेँ म त यहाँ छुट्टै संसार अनि छुट्टै सहर हुँदो रहेछ बरु नखोज अब यो संसारमा बसन्त ऋतुमा हराइसकेँ म त यहाँ छुट्टै संसार अनि छुट्टै सहर हुँदो रहेछ बरु यो स्वार्थी संसारलाई किन मन पराउँछन् दुनियाँ यहाँ यो स्वार्थी संसारलाई किन मन पराउँछन् दुनिया यहाँ म त आफूभित्रै हराएर नयाँ नाता सजाउँदैछु यहाँ त्यो संसारमा त केवल आँसु र टुक्रिएको मुटुबाहेक केही छैन अरू यहाँ शीतल पवन छारीमा रम्न खुसी मिल्दो रहेछ बरु त्यो झुटो संसारमा अब कहिले फर्किने छैन म त त्यो झुटो संसारमा अब कहिले फर्किने छैन म त यहाँ त नौलो रङ्गमञ्च पो हुँदो रहेछ बरु नखोज अब यो संसारमा बसन्त ऋतुमा सके म त यहाँ छुट्टै संसार अनि छुट्टै सहर हुँदो रहेछ बरु यहाँ छुट्टै संसार अनि छुट्टै सहर हुँदो रहेछ बरु संसारभन्दा परको छुट्टै संसारको परिकल्पनासहितको यो भावनात्मक अनुरागका लागि रेश्माजीलाई धेरै धेरै धन्यवाद त्यस्तै अर्को भावनात्मक अनुराग छ साथी अनु तामाङ थोकरजीको खुशी तिम्रो भागमा में रहे मेरो भागमा भाग में भो खुशी तिम्रो भाग में रहसू मेरे भाग में भो तिम्रो झूठो मयापनी मेरे लिए नासो भो तिम्रो झूठो मयापनी मेरे लिए नाचो भो मैं मनदेखी नी थी तिम्मी मया तो मैं मनदेखी निकी थी तिमी मया कें मन भि गुनासो भो तिम्रो माया मैयानी मेरो लिए नासो भो यो माया प्रति को गुनासो मिश्रित भावना थी अनुतामंगी को यो भावनात्मक अनुराग हैं तुम होती तो कैसा होता तुम ये कहती, तुम वो कहती। तुम इस बात पे है कितनी हसती तुम होती तो ऐसा होता तुम होती तो वैसा होता मैं और मेरी तन्हाई अक्सर ये बातें करते हैं चादनी या तुमारी नजर मेरी राते धुली चाँद हे तुहारा कङ्ग सितारे है या तुमारा आचल हवा तुमे बदन की ये की है कि खुशबु चुपके से कुछ कहा है ये सोचता मैं है कबसे गुमस कि जबकि मुझको भी ये खबर है कि तुम नहीं हो, नहीं हो, मगर ये दिल है कि कह रहा है कि तुम यही हो यही कही कुनै गजल को को मुक्त र भावनात्मक अनुरागहरूसँगै अब भने हामी राख्दैछौँ अबको अर्को साता अर्थात फागुन 26 गतिका लागि मुक्तकीय सवाल र गति साताको मुक्तकीय सवालमा प्राप्त भएका जवाफहरूलाई सुरुवातमा राखौँ अर्को साताको लागि मुक्तकीय सवाल तपाईँ भने कापी कलम लिएर सवाल टिप्नुहोला है त यो साताको मुक्तकीय सवाल हामीलाई प्रेसित गर्नुभएको छ सा, साथी अविरल प्रेमी मिसनजीले उहाँको सवाल यस्तो छ जुन झार तारा झार भनिन् भने के होला जुन झार तारा जारा, भने के होला होइन भने माया मार भने के होला जुन झार तारा जारा, भने के होला होइन भने माया मार भने के होला उनको मेरो मनमुटु एउटै जस्तो भइसक्यो उनको मेरो मनमुटु एउटै जस्तो भइसक्यो झिकेर परसार भनिन् भने के होला जुन झार तारा झार भनिन् भने के होला होइन भने माया मार भनिन् भने के होला यो सवाल छ अर्को साथको लागि सवाल हो तपाईँले टिप्न भ्याउनु भएको छैन भने टिप्नु होला कहाँ कहाँ बिग्रेको छ पुनः पटक म राख्दैछु लेख जारा तारा झार भं के हो जन झार तारा झार भेला होना भया मार भं हो, हो जुन झार तारा झार भं के होन मया मार भं हो, हो उनको मेरे मनमुटु एवटो भईसक्यों उनको मेरे मनमुठू एवटे जस्तो भो झिकार भं हो जुन झार तारा झार भं के हो होइन भने माया मार, भनिन् भने के होला यो मुक्तकीय सवालका लागि साथी अग्रल प्रेमी मिसनजीलाई धेरै धेरै धन्यवाद छ यो सवालको जवाब तपाईँले चिठी फेसबुक वा इमेल मार्फत हामीलाई पठाउन सक्नुहुनेछ हामी फागुन तेइस गतेसम्म प्राप्त जवाफहरूलाई कार्यक्रममा समेट्नेछौँ जवाफ पठाउने ठेगानाहरू हामी कार्यक्रमको अन्तिममा राख्नेछौँ अब भने हामी लिँदैछौँ गत साताको मुक्तके सवालमा प्राप्त जवाफमुक्तहरू गत साताको मुक्तके सवाल यस्तो रहेको थियो काँडाबिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ काँडाबिच फुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ तिमी छौ रत छ हराभरा जीवन मेरो तिमी छौ रत छ हराभरा जीवन मेरो तर बरसातले भुल्दा साथ हुन्छौ कि हुन्नौ जीवन आँसुमा घुल्दा साथ हुन्छौ कि हुन्नौ काँडाबिच फुल्दा साथ हुन्छौ कि हुन्नौ यो सवाल में हमी फेसबुक कमेन्टवा तीनवटा र एसएमएसवा एवटा गरी चार वा जवाबर प्राप्त भैया पेल जवाफ रहे साथी अबिरल प्रेमी मिशनजी को, को यो जवाब निभुआटार दुई तांग बस्ती घर भई हाल दुहा कतार पठान होमन मेरे पीरमा पिरको भारी शिरमा हुँदा साथमा हुन्नौ तिमी यो मन मेरो पिरमा हुँदा साथमा हुन्नौ तिमी पिरको भारी शिरमा हुँदा साथमा हुन्नौ तिमी खुसी हुँदा साथ दिने त लाखौँ भेटिन्छन् नि खुसी हुँदा त साथ दिने लाखौँ भेटिन्छन् नि झिरमा हुँदा साथमा हुन्नौ तिमी पीर को भारी शिरमा होन्नौ तिमी के अर्थ भोर निष्ठुर अर्थ भोर निष्ठुर जिंदगी तीरमा होन्नौ तिमी भारी को भारे शिरमा होन्नौ तिमी योमन मेरे पीरमा हो तिमी यो सवालमा प्राप्त जवाफहरूबाट हामीले राख्यौँ अविरल प्रेमीजीको जवाफलाई त्यसरी नै माया गरी पठाउन भएको अर्को जवाफ छ साथी फुचेको कालीजीको हर दिन त्यो मुटुमा उल्लास फक्रिनेछ हर दिन त्यो मुटुमा उल्लास फक्रिनेछ मुसुक्क मुस्काएको सुवास फक्रिनेछ हर दिन त्यो मुटुमा उल्लास फक्रिनेछ मुसुक्क मुस्काएको सुवास फक्रिनेछ ऋतुहरू फेरिनेछन् चार आँखाकै सामु ऋतुहरू फेरिनेछन् चार आँखाकै सामु तब गुलाफ अनि गुराँस फक्रिनेछ हरिदिन त्यो मुटुमा उल्लास फक्रिनेछ मुसुक्क मुस्काएको सुबास फक्रिनेछ अह मुसुक्क मुस्काएको सुभाष फक्रिने छ यो जवाबका लागि फुच्चेको काली म भन्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को साथीले जवाब पठाउनु भएको छ जवाफ पठाउने साथीको नाम छ धनसिंह तामाङजी उहाँको जवाब यो बरू मेरे प्राण जाओ सात छूटने छन बरू मेरे प्राण जाओस्त छूटने छह अनत मया क्रम टुटने छन बरू मेरे प्राण जाओ सात छूटने छन अनवरत मया क्रम टुटने छह निस्वा हमारो मया स्वाथरहित भई जाओस्थ हम मया स्वाथरहित भई जाओस्वाथरहित हमारो मया कूटने छन अनबरत मया क्रम बरु मेरो प्राण जाओस् साथ छोड्ने छैन साथी धनसिंह तामाङजीले हेटौँडा एघार नवलपुरबाट पठाउनु भएको यो जवाफपछि यसै सवालमा अन्तिम जवाफ छ सा साथी कल्पना कुसुमजीको उहाँले यो जवाफ हामीलाई पुरानो सदरमुकाम भिमफेतीबाट एसएमएस गरी पठाउनु भएको हो साथ साथै फुल्न पाए काँडाले नि घोस्थेन सायद साथ साथै फुल्न पाए काँडाले नि घोस्थेन सायद सँगसँगै रुन पाएँ मुस्कुराउनै खोज्थेन सायद साथ साथै फुल्न पाए काँडाले नि घोस्थेन सायद सँगसँगै रुन पाए मुस्कुराउनै खोज्थेन सायद म रुँदा मेरो आँसु पुछििदिने हात भए म रुँदा मेरो आँसु पुछििदिने हात भए बगाए नि भेलले किनारालाई रोज्थेन सायद साथसाथै फुल्न पाए काँडाले नै घोस्थेन सायद सँगसँगै रुन पाए मुस्कुराउनै खोज्थेन सायद श्रोता यतिखेर तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र अनलाइनमा डब्लु मार्फत कार्यक्रम अनुरागलाई संसारभर सुनिरहनु भएको छ साथमा छौँ हामी दही चन्द्र र सवि कार्यक्रममा भर्खरै हामीले राख्यौँ गत साताको मुक्तकेय सवालमा प्राप्त जवाब मुक्तकहरू यिनै गजल र मुक्तकहरूसँगै अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ कार्यक्रमको अन्तिममा अर्को साताका लागि राखिएको मुक्तकेय सवाल पुनः एकपटक जुन झार तारा झार भनिन् भने के होला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 होइन भने मायामा र भनिन् भने के होला यो सवालको जवाब तपाईँले चिठी फेसबुक वा मार्फत हामीलाई पठाउन सक्नुहुनेछ हामी फागुन तेइस गतिसम्म प्राप्त जवाफहरूलाई कार्यक्रममा समेट्नेछौँ साथै कार्यक्रमप्रति कुनै सल्लाह सुझाव र गजल तथा मुक्तक पठाउनका लागि रेडियो सर्भर 92.5 दशमलव पाँच मेगा हर्च हेटौँडा चार नारायणी मल मकवानपुर र रेडियोको अफिसियल पेज www.facebook.com डब्लु डब्लु मार्फत पनि कमेन्ट गर्न सक्नुहुनेछ साथै लभ टु सबै एट इमेल पनि गर्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल सबि सौगात र हाम्रो ब्लग डब्लुडब्लुडब्लु मा सबिसौत स्पोर्ट डट कममा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आजको कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद साथै कार्यक्रममा मुक्त गजल भावनात्मक अनुराग र मुक्तकीय सवाल पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद अर्क साथता तैका साहित्यिक अनुरागर साथ में पुनः उपस्थित होने नौ तब समय का साथी सभी अभी मैं मन मित्र को साथी चंद्री कार्यक्रम को युवस छुट्टी चाहूरात्री टू कले जी मा थिरा तर एक चोटी फूलो चोट दियोरा तर दियोरा तरो दियोरा तर दियोरा तर मा थियो त